चा, चा, निश्चित चा। चा, निर्विक चा, विश्वास चा। गीत चा, संगीत छह को रंग चा। खोज चा, खावार चा, पार रेडियो छ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 श्रोताहरू आज हामी जय एन कथाहरूको वाचन गर्न गइरहेका छौँ जय एन कथा मार्च आठ र कर्मदायको वाचन आजको कार्यक्रम स्पर्शको श्रृंखलामा हामी गर्नेछौँ र यति हामीसँग मार्च आठ र कर्मदाय कथाका लेखक जय सम्पर्कमा हुनुहुन्छ उहाँसँग सम्पर्कमा जोडिने कोसिस गरिरहेका छौँ उहाँलाई कार्यक्रममा स्वागत गरौँ जयनजी कार्यक्रम स्पिक स्वागत छ धन्यवाद आजकाल आ, पाली साथिया, साथिया, आ, मै जैन दाहाल कार्यक्रम स्पर्दा कतिपय श्रोताहरूले जैन दाहाल भनेर नचिनिरहनु भएको पनि हुनसक्छ उहाँहरूलाई परिचय गराउँदा कसरी गराउनुहुन्छ परिचय गराइदिनु हजुर मेरो नाम चाहिँ दाहाल, दाहालमुनि दुई गोलदा झापा मेरो बाल्यकाल मेरो युवा अवस्था त्यही छा बसाइमा बित्यो अठार साल नेपालको बसाइपछि हामी पुनर्वास र अमेरिकाको पेन्सिलभेनिजियामा बसोबास गरिरहेको छु तपाईँ अमेरिका प्रस्थान कर समय भो लगभग हजार म दु हज़ार दस जून नौ तारीख आक आठ वर्ष पूरा भेजक हजुर आठ वर्षको समय अवधि अमेरिकामा बिताइसक्नु भएको छ तपाई नेपाली साहित्यमा कुन कुन विधामा कलम चलाउनुहुन्छ कविता कलम चलाइरहेको छु तपाईँको मैले बुझे अनुसार उपन्यास लेखिरहनु भएको छ उपन्यासको फाइनल कपी अर्को वर्षसम्ममा आउने कुरा पनि मैले बुझेको छु त्यो कुन विषयवस्तुमा आधारित उपन्यास छ कस्तो खालको उपन्यास छ अलिकति पाठकवर्गहरूलाई जानकारी गराइदिउँ न मैले लेखिरहेको उपन्यास प्रेम र सामाजिक जीवनसँग सम्बन्धित छ अमेरिका बसाई एकजना महिला पात्रको अमेरिका बसाई र यहाँ गरेका आफ्ना सङ्घर्षको कथा मैले त्यसमा उतार्ने कोसिस गरिरहेको छु जसको रिराइट चलिरहेको छ अलिक समय लाग्छ होला सम्भवतः असार साउन्डमा चाहिँ प्रकाशन हुन्छ चा। होला अर्को साल अर्को सालको असार साउन्डमा चाहिँ तपाईँले प्रकाशन गर्ने तयारी गरिरहनु भएको छ हजुर छ तपाईँको यो रिराइटको समय छ एकदमै राम्रो तरिकाले रिराइट गर्नुहोला एउटा पुस्तक नेपाली साहित्यमा चाहिँ एउटा पुस्तक अमेरिकाबाट नेपालीले लेखिरहँदाखेरि उचित स्थान पाउने गरेको बनोस् तपाईँलाई शुभकामना छैन प्रभाजीलाई धेरै धेरै धन्यवाद आज कार्यक्रम स्पर्शमा तपाईँका कथाहरू वाचन गर्न गइरहेका छौँ आज तपाईँका दुईवटा कथाहरू एउटा मार्च आठ र अर्को कर्मदाय दुईवटा कथाहरू वाचन गर्न गइरहेका छौँ मार्च आठ कुन विषय आधारित कथा छ हुन चाहिँ दुवै कथा वियोग कथा मार्च आठ एउटा डिभोर्सको कथा हो जसमा पुरुष पीडा समावेश गरिएको छ जुन कुरा अमेरिकाको बसाई मानव मानव अधिकार मनोविज्ञानमा आधारित कथा हो तपाईँको मार्च आठ भन्ने बित्तिकै एउटा महिला दिवसलाई पनि जनाउँछ होइन अहिले विशेष गरेर पूर्वी मुलुकमा चाहिँ महिलाहरूलाई अधिकार कम्ती भयो भन्ने पनि गरिन्छ पश्चिमा मुलुकमा त महिला अधिकारको विषयमा धेरै अगाडिदेखि प्रयत्नहरू भइरहेका छन् धेरै कार्यक्रमहरू पनि हुन्छन् त्यतापट्टिको तपाईँले त दुवैपट्टिको भूगोलको महिलाहरूको स्थितिबारे पनि तपाईँ अवगत हुनुहुन्छ के छ नेपाली अथवा पूर्वी मुलुकमा र पश्चिमा मुलुकहरूमा महिलाको स्थिति कस्तो छ अलिकति जानकारी गराइदिनु पूर्वीय मुलुकमा हेर्ने हो भने चाहिँ अझै पनि महिलामाथि शोषण भइरहेको छ महिलामाथि अत्याचार भइरहेको छ तर पश्चिमा मुलुकमा चाहिँ के छ भने यो ह्युमन राइट्सको तथा हुमन राइट्सको अधिकारको विषयले विषयले ह्युमन्स राइट या ह्युमेन राइट जे भनु यसको चाहिँ फाइदा उठाइरहेका छन् जुनको मै कथामा त्यही कुरा उठान गर्न खोजेको छु पुरुष चाहिँ पीडामा परेको अवस्था छ जुन चाहिँ एकजना महिलाले पुरुषलाई चाहिँ फाइदा उठाएको अवस्था छ भनेर चाहिँ मार्च आठ इन्टरनेसनल वुमेन्स डेको दिन चाहिँ जुन एउटा घटना त्यही घटनाको चाहिँ विषयवस्तु मैले ओकलेको छु त्यों बने। आ, थोरे आ, को को मा कथा इ कथ कर्मदायी थोड़े जानकारी कर्मदाई कर्मदायी आत्महत्या संबंधित कथा हो इसमें कस को मृत्यु पी मंत्री कसरी कुरा मनोभाविक सजा में व्यक्त कर शब्द एकजा कसरी कसैलाई थाहा नदी समाजबाट आत्महत्या गर्नतिर लागे के कारणले मान्छे आत्महत्या गर्छ मान्छेले आत्महत्या उसको बारेमा कस्तो कुरा गर्छ लगायतका कुरा मैले कर्मदायीमा उठाउने कोसिस गरेको छु हस् त जयनजी हामी पक्कै पनि कथा वाचन गरिसके पछाडि हाम्रा सम्पूर्ण पाठकहरूले कथाको बारेमा मजाले सुनेर मजा पनि लिनुहुनेछ र आगामी दिनमा पनि तपाईँका कथाहरू अझ राम्रो तरिकाले आउन् अनि तपाईँका लेखनमा चाहिँ अझै तपाईँको रुचि पनि बढ्दै जाओस् र तपाईँले लेख्दै गरेको उपन्यासलाई फेरि पनि मैले धेरै धेरै शुभकामना दिए त हवस् यहाँलाई विशेष धन्यवाद र आदरणीय श्रोताहरू आज हामी कार्यक्रम स्पर्षमा साहित्यकार जेएन का कथाहरू वाचन गर्न गइरहेका छौं र कार्यक्रमको शुरूआतमा हामी जेएन दाहालको कथा मार्च आठको वाचन शुरू गर्छौं आठ वर्षी मेरो छोरो एलिमेन्ट्री स्कुलबाट घरमा आउँछ काउँछमा ढकल्दै जुत्ता खोल्छ ब्याक किचनको काउन्टरमाथि राख्छ र डाइनिङ टेबल अघि बस्छ भोकाएको उसको पेट म उसको अनुहारको भावले पत्ता लगाउँछु त्यसैले म रोटी र सब्जी प्लेटमाथि राखिदिन्छु आज फेरि रोटी ऊ आँखा तन्काउँदै अनुहार बिगार्छ भोक सम्झेर खाऊ बाबु म उसको भावना बुझ्दै भन्छु खान्न ऊ रुन्ची अनुहार लाउँछ र प्लेटलाई अलिक पर धकेल्छ म बाबु या आमा हुनु हुनुभन्दा पनि अभिभावकको भूमिकामा उसलाई सम्झाउँछु मेरो कुरा सुन अहिले यही खाऊ भरे पिज्जा अर्डर गरिदिन्छु आश्वासनका शब्द झिकेर म उसको अनुहार हेर्छु मानौ यसले केही परिवर्तन ल्याउँछ कि खान्न के ऊ थप देखाउँदै दे बोल्छ र आफ्नो अनुहार प्लेटको ठिक विपरीत दिशा पुर्याउँछ ओठ पनि बाहिर झिकेर रुन्ची अनुहार पार्छ उसो भए पिज्जा नखाने म दारी मुसार्दै अलि अर्कै लवजमा बोल्छु सम्भवतः डराओस् भन्ने अपेक्षित नजरले हेर्छु मैले त्यस्तो भनेको छैन हिजो पनि रोटी आज पनि रोटी म मम्मीसँग भएको भए यसरी दैनिक रोटु रोटी खानु पर्थेन होला घुर्क्याउँदै छोराले रोटीको एक छेउ चुन्न थाल्यो म उसले जुत्ता खोल्न बसेको काउचमा गएर ढल्किएँ तर उसको शब्दले नमिठो प्रहार गरिरहेको थियो सोच्न लागे मम्मी जस्तो बाबा पक्कै छैन त्यसैले बाबाले हजारौँ प्रयास गर्दा पनि मम्मी जस्तो हुन सकिँदैन यस्तै कुराले पिरोली उसले उसलाई नदेख्ने गरी चस्क गहिरो गरी भित्रसम्म दुखेको मन सम्हाल्ने कोसिस गरे ड्याडी मम्मी अहिले कहाँ हुनुहुन्छ रोटीको एक टुक्रा मुखमा हाल्दै ऊ डाइनिङ टेबलबाट बोल्छ म अनुहारका सबै रेखा खुम्च्याएर उसलाई हेर्छु खै थाहा छैन म थाहा भएर पनि भन्ने कोसिस गर्दिनँ र सोच्न थाल्छु यसलाई के भएछ प्रायः स्कुलबाट आउँथ्यो खाना खान्थ्यो खेल्थ्यो यस्तै प्रश्नै सोद्धैनथ्यो म टिभी अन गर्छु ऊ त्यो रोटी अरूचिपूर्वक मेरै लागि खाइदिन्छ टिभीमा वुमन राइट्स मार्च आठको विषयमा कत्रो छलफल भइरहेको थियो सम्झेँ बिचरा एसियाका कत्ति देशमा वुमन्स राइट कागजमा मात्र छ अमेरिकामा आवश्यकताभन्दा बढी भएकाले हतियार जस्तो दुरुपयोग गरिरहेका छन् वुमन्स राइट भन्ने सुन्दा पनि अनुठो हाँसो आउँछ मैले के भन्नु अगाबै छोरो काउन्टर टेबलको स्कुलले ब्याग उठाउँछ र आफ्नो कोठामा राख्न जान्छ म उसले खाएको प्लेट डिसवासरमा राख्दै फोनमा केही नम्बर दमाउँछु पाँच मिनटपछि मेरो छोरो नजिक आएर भिन्छ होमवर्क म अभिभावक जिम्मेवारी निर्वाह गर्दै सोध्छु म्याथको थियो मैले क्लासमै सिद्ध्याएँ ऊ आरामको सास फेर्दै बोल्छ अनि अरू क्लासको चाहिँ धेरै दिनपछि आज इङ्ग्लिसको होमवर्क छैन साइन्सको होला तर एक क्षण पछि नि खाना खायो थाकेको होला के आराम गरोस् भन्ने सोच्दै उसलाई सोध्छु कुन च्यानल हेर्नुहुन्छ टिभी रिमोट पनि उसैलाई दिन्छु सोफाको एक छेउमा मसँगै टाँसिएर बस्यो टिभीको भोल्युम म्युट र सोध्यो मम्मी कस्तो हुनुहुन्छ हँ छोराले आज नछाड्ने रहेछ भन्ने सोचेँ त्यस अवस्थामा सहज तरिकाले प्रस्तुत हुने विचार गरेँ कस्तो भन्ने अरू लेडिज जस्तै म सहज तरिकाले उत्तर दिन्छु त्यो भनेको ऊ अझ गहिराई बुझ्न खोज्छ पल्लो घरको आन्टी जस्तै म उदाहरणसहित बोल्छु पल्लो घरको आन्टी त नाइस हुनुहुन्छ मम्मी पनि त्यस्तै हो हजुर तर किन बाबु स्कुलमा सरले पढाउनु भएको आज मार्च आठ इन्टरनेसनल वुमेन्स डे टिभीमा पनि त्यहीँ आउँदैछ के कारण मम्मीको डिभोर्स भयो अहो मेरो मनमा चिसो पस्यो म भित्रभित्रै अनौठो आँधी उठ्न थाल्यो यो प्रश्नको उत्तरमा छोरासम्म कसरी प्रस्तुत हुने भनेर मैले कल्पना गरेको रहेनछु पल्लो घरको आन्टी कति नाइस हुनुहुन्छ मम्मी त्यस्तै भए किन डिभोर्स दिनुभयो उसले दोहोऱ्याएर सोध्यो तर टिभीको च्यानल फेर्दै भने तिमी सानै छौ यो सब बुझ्दैनौ पिज्जा नखाने छोरा म प्रसङ्ग अर्कातिर बटार्छु अब त बुझ्ने भएँ पिज्जा नखाने भन्नु न त किन एक क्षणपछि केटो यसरी एकरो प्रश्नले हमला गर्ला भन्ने मैले कल्पनै गरेको थिइनँ उसो भए भोलि पनि रोटी खाने हो म फेरि दोस्रो कुरा मर्ने प्रयास गर्छु बरु रोटी नै खाने भन्नु न त बाबा यो समय उसले मलाई कुइनामा समाएर हल्लाउँदै भन्यो त्यो समय हामी बोस्टनमा सहरमा बस्थ्यौँ तिमी एक वर्षका थियो तिम्रो मम्मी बाबुको हेरचाह गरेर घरमै बस्थिन् मेरो मात्र आम्दानीले घर खर्च चलाउन मात्र पुग्थ्यो उनको चाहना दुईजनाको कमाइले केही पैसा सेभ गरी बिजनेस गर्ने भन्ने थियो जिन्दगीभरि कति कम्पनी धाइरहेन् उनको कुरा सही थियो र म पनि त्यसैमा हौसेको थिएँ अनि ऊ बिचमा कमिलो स्वरले बोल्छ म दिउँसोको काम गर्थेँ उनी रातको काम गर्थिन् किन त्यस्तो बाबुलाई यसरी नै भोग तिर्खा लाग्ला अनि हेर्न भनेर अनुहार अलि उज्यालो पारेर फेरि सुत्छ त्यसपछि त्यसरी समय नमिलेका कारण एक भेट कम हुन थाल्यो खानेर सुत्ने पनि समय मिल्न छर्यो ऊ मुसुक्क आँस्छ मानौ उसले साङ्केतिक रूपले केही बुझ्यो त्यतिन्जेल म नै बाबुलाई खुवाउने सुताउने पार्क सपिङ महलतिर घुमाउन लान्थे, ऊ फेरि उसरी नै हात बाँधेर सुन्छ मैले कति प्रयास गर्दा पनि तिनैजना सँगै बसेर खाने घुम्ने र मुभी हेर्न जाने समय मिलेन भनेर कुरा गरिरहन्थे उनी पैसा कमाएर त ल्याउँथिन् तर अझै बचत हुन सकेको थिएन एक दिन मैले सोधेँ दुवै काम गर्छौँ तर अझै पैसा बचत हुन सकेन त्यस सके समय उनले भनिन् मैले बिजनेस किन्न भने पाँच पैसा सेभ गरिराखेको छु चिन्ता नलिनुहोस् म केही ढुक्क भएँ बाबु दुई वर्षको भएपछि एकदिन उनीहरूले सानो कुरामा झगडा मचाइन् खाना मिठो भएन घर फोहोर छ म बस्न सक्दिनँ यो घरमा किन त्यही कुरा मैले पछि थाहा पाएँ काम गर्ने कम्पनीमा उनको एउटा स्पेनिससँग अफेयर चलेको रहेछ ओभरटाइम काम छुट्टीका दिन त्यो दुवैसँगै पार्क म्युजियम मुभी हेर्न जाँदा रहेछन् विश्वासघात छोरो बिचमा लामो सास् तान्दै बोल्यो मनमनै सोचेँ बाबु निकै ठुलो भएछ अलि चाँडो रिसाएर पनि कुरा बुझ्न पनि थालिसकेछ मैले प्रत्येकपल्ट छोरा र मलाई पनि समय देऊ भन्दा ऊ म ओभर गई बिजनेस किन्ने पैसा सेभ गर्छु भन्थे यसरी उसले मेरो भावनाको ब्ल्याकमेल गरी। के हो ब्ल्याकमेल भनेको यो कुरा अलि पछि बुझ्छौ त्यसो किन गरेको भन्दा उसले डिभोर्स मागे कुन्द्रुङ कुङ गर्दै डोरबेल बज्छ तिम्रो पिज्जा आयो म उसलाई पैसा दिएर पठाउँछु छोरो पिज्जाको बक्स लिएर फेरि म भएकै ठाउँमा आउँछ पिज्जा ल्याउनेलाई थ्याङ्कयू भन्यो भने ड्याडी पिजाको बक्स अगी राखेर रा, मतिर हेर्दै सोध्यो किन त्यस्तो गर्नुभयो तिम्रो मम्मीलाई हजारपल्ट सम्झाएँ बुझाएँ त्यस्तो बेला मान्छे एकोर हुन्छ उसलाई केही लागेन उसले त्यही स्पेनिस बुढोसँग बस्ने जिद्दी गरे कोर्टमा जज पनि छक्क पर्दै भने नेपाली परिवार डिभोर्सको केस लिएर आएको मलाई आजसम्म थाहा छैन मलाई पनि आउनु मन थिएन वातावरणले त्यसरी नै बाध्य बनायो महोदय मेरो सरल उत्तर थियो जजले आफ्ना ठुलो आँखाले हेर्दै उसलाई सोध्यो मिसेस उपाध्याय तिम्रो श्रीमानले पिट्छ पेड़ पिट्दैन रातमा जबरजस्ती गर्छ गर्दैन खाना या बस्नमा समस्या छैन चा? उनी आश्चर्यमा परे यस्तो अचम्मकको केस मैले तिस सालको करियरमा कहिले देखेको थिएन उसो भए तिमीलाई किन रिभर्स चाहियो अचम्मित हुँदै उनले सोधे मेरो बोयफ्रेन्डसँग बस्न उसले लाजै बेगर बोले उसैको पालो थियो जे चाहन्थे बोल्न सक्थे म इच्याउ कानले सुनिरहे तिम्रो केही भन्नु छ मिस्टर उपाध्याय जजले मतिर हेर्दै सोधे अमेरिकी कानुनमा भन्दा बढी ह्युमन राइट छ सर आवश्यकता मात्र राख्न मिल्दैन धेरै शोचनीय प्रश्न उनले मेरो अनुहारको भाव पर्दै भने ह्युमन राइटको ज्याधा प्रयोगका कारण कति पति जेल पर्छन् बिना कारण त्यसको एउटा नमुना घटना यहाँकै अघि छ सर मिस्टर उपाध्याय त्यो त म मा पनि मान्छु उनले मुसुक्क भने तर यो काम मेरो दायराभन्दा धेरै माथिको कुरा हो तर म आगामी दिनमा ध्यानमा राख्छु कुरो अड़को बच्चा कसले राखने उसे ले मैं राख्ने भे ओफ्री तो सुन्दा मेरो मन भाचीक थे म रोई रह तुम्हें उससंग जान नचाह कारण मैं एटा शर्त में राखन पाएं जिस सहारे पे पू पिता से वो सांस मिली है पिता, पिता रब तेरा ईश्वर अल्लाह जितने भी रब तिमी उसँग जान नचाहेको कारण मैले एउटा शर्तमा राख्न पाएँ के थियो शर्त उसले सोध्यो यही कि हप्तामा दुई दिन एकपल्ट तेस्रो व्यक्तिले तिमीलाई उस कहाँ पुर्याइदिने र उसले हेर्न पाउने रियल्ली ऊ मेरो कुरा सुनि अचम्म मान्छ दुबैले केही कागजमा साइन गर्यो जजले एक एकप्रति कागज उसलाई र अर्को प्रति कागज मलाई दिए त्यही दिनदेखि तिम्रो मम्मी र म दुई दिशा फर्किउँ अनि के भयो ओ त्यो स्पेनिसको भाइ हप्तामा एकपल्ट म कहाँ पठाउँथेँ खल्लो मान्दै बाबुलाई म उससँग जिम्मा दिन्थेँ मम्मीले मलाई कस्तो व्यवहार गर्नुहुन्थ्यो ऊ बडो उत्सुकताका साथ सोध्छ मसँग जस्तो व्यवहार भए पनि तिमीलाई सधैँ प्रेम गर्थे यो उसको सकारात्मक पक्ष हो अनि के भयो ड्याडी तिन महिनासम्म लगातार ऊ हेर्न आइरहे तर उसको स्पेनिससँगको 6 महिनाको पेट रहेछ उता बच्चा भएछ त्यसपछि बाबु तिमीलाई याद गर्नु छै अनि यहाँ लस एन्जलस सर्नुभयो ऊ नै कलिलो स्वर झिकेर बोल्छ म उसको कपाल सुनसुनाउँदै भन्छु किन मैले ठिक गरिनँ एकदम ठिक गर्नुभयो निष्ठुरी मम्मीलाई के सम्झनु यसरी अतीत कुट्याइरहँदा खल्लो पनि लागिरहेको थियो तर उसले यसोभन्दा मलाई पनि थप साथ पाए जस्तो लागिरहेको थियो जे होस् स्वरू ज्ञानी भएको छ भनेर आफैलाई सम्हाल हेरा पिज्जा तिमी पर्खंदा पर्खंद सलायो मेरो कुरा नसुने जिसरी छोर फ्रिज तर दौड़ी उसे मैं पानी को बोतल लिया म तिर्खा मेटना हो चीसो पार्न पानी पिछु ते पीवी को चैनल फे रहा स्लाइस दे उठा भो यो पिज्जा भागी बना ने बनाये रोटी नहीं आधारिय श्रोताहरू तपाईँ सुन्दै हुनुहुन्छ रेडियोभिजन एकमा ठाउँमा रहेर पनि यति बेला तपाईँ कार्यक्रम स्पर्श सुनिरहनु भएको छ र कार्यक्रम स्पर्ी अडियो बुकभित्र पनि सुन्न सक्नुहुनेछ यसअघिका सम्पूर्ण श्रृङ्खलाहरू कार्यक्रम स्पर्शका सम्पूर्ण श्रृङ्खलाहरू तपाईँले नेपाली अडियो बुकभित्र स्पर्श भन्ने फोल्डरमा पाउन सक्नुहुन्छ र आज कार्यक्रम स्पर्शमा हामी जे कथा मार्च आठको कथा थियो र अब कार्यक्रम स्पर्षमा जे एन दाहालकै कथा कर्मदायको वाचन शुरू हुन्छ भाइब्रेसनको मोबाइल ब्याक पकेटमा घ्यारक्यार गर्छ एमके वाचमा आँखा पुर्याउँछु छ बजेको छ यति बिहानै अञ्जनाले किन कल गरिस भन्ने लाग्छ भिडबाट अलि पर स्ट्रिटको एक छेउमा पुगेर म फोन उठाउँछु ओ बिनी फोन उठाउँदिनोस् त हेलो भन्न नपाउँदै अञ्जना उताबाट मलाई थर्काउँदै थिएँ के म अक्कमकाउँदै गर्दा ऊ भन्न थालेँ बिहानदेखि कल गरिरहेकी छु के भएको छ तँलाई सर यार फोन साइलेन्टमै थियो म अलि ओह्र घिमिरेको घरमा आएकी छु भूमिका नबाधि उसलाई खर बताउँछु यति बिहानहाँ गए कि भरे सपिङ गर्न महल जाने हो के आज त भ्याउँदिन होला मेरो काम छ म सहज जवाब फर्काउँछु म बिसाउने बित्तिकै देखियो ओभरटाइम गर्न थालिस अञ्जना मलाई खेर्दै सोध्छे बिचरा पैँतिस वर्षकै उमेरमा बिजोग यसबीच एक मान्छे यस्तै के के बोल्दै हो हो हल्लासहित मेरो नजिकबाट जान्छन् भिडमा छस् जस्तो छ उताबाट मेरो वरिपरिको माहौल बुझी अञ्जना बोल्छे अँ कर्मदाय बित्नु भएछ यहाँ प्रिङ्कबुड अपार्टमेन्टमा आएकी छु म असजिलो परिवेशबाट बोल्छु हँ कर्म शर्मा के कर्म गयो मेरे मेरो कानमा उताबाट प्रश्न चिन्न आउँछ तैँले के भने कि उनी दुबै एकै हुन् म स्पष्टीकरण दिन्छु तर फेसबुकमा त शर्मा छ नि खैर छाडिदे के भएर बितेका अरे अन्जना फेरि सोध्छे यत्तिकै सोच्न लाग्छु एक त म असजिलो परिवेशमा छु अन्जना मलाई प्रश्नमाथि प्रश्नले घेर्ने गर्छ हुँदैन मर्ने कसैलाई होइन होला के भएको छ मान्छेलाई हिजो आज यस्तो कुरामा म किन जोक मार्नु त्यो त मैले बुझेँ अन्जना तुरन्त बोल्छेँ म सोच्न लाग्छु साँच्चै आजका मान्छेलाई के भएको छ त्यस्तो के के कुराले घेरिरहेकी हुन्छ जो अरूलाई सुनाउन सक्दैन र आँखैअघि यस्तो स्थिति सिर्जना भइरहेको छ अन्जान म र हामीले बाँचेको समाज दर्शक बनेर हेरिरहेका ठुलो मलाई लिन आइसु न म पनि हेर्ने रेडी भएर बस आमा र बाबालाई घरमा ड्रप गर्न जाँदा एक क्षणमा म आइहाल्छु म फोन राखी घटना भएको घरमा फर्कन्छु बिचरा उनकी श्रीमती सत्तरी वर्षीय बुढी आमा चार र दुई वर्षीय उनका छोरा छोराछोरी कर्मदायले के कारणले सुसाइड गरेका होलान् के जीवनको अन्तिम निचोड सुसाइड नै हो र म सोचाइमा निकै बेर फसिए बाबाले अब जौँ कान्छी भन्नुभयो आमाको आँखाले पनि जौँ कान्छी घर भनी रहेको देख्छु म निशब्द घर फर्केँ मर्ने त बितिहाल्यो बाँच्नेको बिजोप भयो आमाले बाटोभरि चुकचुक गरिरहनुभयो बाबाले केही भन्नुभएन उहाँ निकै गम्भीर भइरहनु भएको थियो आमाले मेरो निचोरिएको अनुहार हेर्नुभयो तर केही भन्नु भएन त्यहाँबाट फर्किएपछि बाटोभरि बाबाले आमासँग गफ गर्नु भएन मैले पनि बाबा या आमासँग गफ गरिनँ लाखौं कुरा सोच्दै ड्राइभ गरिरहेँ घरभित्र गर पछि सोफामा थचुक्क बसें, ओ उक्त घटनाले मन पुरै बिथुलियो कर्म ती कलिला अनुहारको बाबु उमाको पति र सत्तरी वर्षीय बुढी आमाको छोरा त्यति मात्र थिएनन् उनी नेपाली समुदायको सोसल वर्कर पनि थिए बाबाले कोट खोल्दै बोल् बोल्नुभयो र लिभिङ रुममा कालो कुर्सीमा थचक्क बस्नुभयो र फेरि भन्नुभयो आज यो समाजले कुशल अभिभावक दिनरातको सोसल वर्कर र घरभित्रको एउटा सदस्य गुमायो बिचरा घिमिरे परिवार बिचरी तिनकी श्रीमती बुढी आमा र माया लाग्दा अनुहारहरू आमाले थप्नुभयो मलाई उहाँहरूको कुरा सुन्दा झन् मन बिजायो चिया त खाएर जा हिँड्न लाग्दा आमाले अनुरोध गर्नुभयो मैले टार्न सकिनँ किन मान्छे पूर्ण आयुब नबाचु मर्छ के बाँच्नुभन्दा यसरी अकाल मर्नु अर्थपूर्ण छ जीवन यहीँ सङ्घर्ष बिचको मैदान होइन र मनमा अनेक खाले विचार एकहोरो आइरहे भाइब्रेसनको मोबाइल फेरि घ्याट्रा घ्याट्रा गर्यो मलाई कति बेला लिन आउँछस् म आइहालेँ सोचाइको क्रमिकता नपाउँदै म बिचमा बोल्छु अघि पनि त्यसै भन्तिस् त त्यहाँबाट हिँडिया छैनस् पाँच मिनटमा आइहालेँ म हटबढाउँदै बोल्छु त्यसपल मलाई पिउँदै गरेको चिया पनि बेसवादको लाग्छ कर्मदाईको सपन म पनि हेर्न जाने भनेको तर केटी आउँछे जस्तो छैन अञ्जना नेपथ्यमा कसैलाई सुनाउँदै हुन्छे म फोन राखिदिन्छु आमा दोस्रो तल उक्लाउनु भएको मौका पारे सिङ्कमा चिया फ्वात हुत्याइदिएँ बाबा सोफामै ढल्कानु भएछ मैले रित्तोकप माझेँ र दौडिएँ कार गास अन्जनालाई उसको घरमा गएर पिकअप गरेँ गाडीमा चढ्दै उसले भने साँच्चै कर्मदाय बितेका हुन् अन्जनालाई पनि विश्वासै भएको थिएन मलाई त्यस्तै भइरहेछ नौ महिना गुजुल्टेर जन्मिएको रगतको डल्लो केही मिनटमै बित्छ कस्तो अचम्म मैले मा? उसको जस्तै हाउभाउमा भने त्यसपछि अन्जना थप बोलिनँ म पनि चुप लागेर ड्राइभिङ गरिरहेँ मस्तिष्कमा जीवन समय र सङ्घर्षकै वरिपरि सोचाइ अनावर चलिरह्यो दुवै स्प्रिङ अपार्टमेन्ट पुग्यौँ उदौडेर होल पछ्याउँदा कर्मदाईको घरतिर हान्ने मेरो चाहिँ अघिदेखि कर्मदाईको शब आँखा अघि घुमिरहेको थियो गाडी धैर्यताका साथ पार्क गरी घिमिरे निवास पुगे उनकी श्रीमती र परिवार एकरो रोइरहेका थिए आँसु र पीडाको उक्त दुःखरात घटना देखेर किन दोस्रो पल्ट आएछु जस्तो मलाई असय पीडा भइरहेको थियो अञ्जना मेरो नजिक आएर भन्न थाले यी त कर्म शर्मा हुन् घिमिरे होइनन् घिमरे शर्मा हुन् मैले उसलाई बुझाउँदै भने ऊ भन्दै थिएँ तर तर छाडिदिए केटी मैले भने गएँ नि भेट्छिचोल्दै म उसलाई अघि उसकै कल आउँदा उठाएको स्ट्रिट नजिक ल्याउँछु अञ्जनालाई मैले यहाँ उक्त परिवारको बियोको रुवाई नसुनियोस् भनेर ल्याएकी थिएँ ऊ भन्न थालि कर्मदाई जहिले मेरो फेसबुकमा लाइक हानिरहन्थे कमेन्ट गरिरहन्थे तैले भन्न के खोजेकी कि वरपर हिँड्ने मान्छे हेर्दै म मा उसलाई सोध्छु यही कि आजदेखि मेरो फोटोमा एउटा लाइक र कमेन्ट घट्ने भयो हँ यो के भने कि उता सोकाकुल परिवारको रुवावासी छ यता त लाइक र को कुरा गर्छेस लाजविहीन त कस्तै छट्टो साँच्चै इदाई मेरो फेसबुकमा फ्रेन्ड छन् ऊ मोबाइलतिर इसारा गर्दै बोल्छे यो त मेरोमा पनि छन् गफ गर्दा गर्दै फ्युनरलको गाडी आइपुग्छ जान्छेस् फिउनरल हेँ जान्न मलाई डर लाग्छ त्यो जलाएको हेरे भने रातभरि निन्द्रा लाग्दैन उसो उस भए तँ कसैसँग राइट लिएर रा घर जा चा? म चाहिँ फ्युनरल जान्छु गरङ्गो मन लिएर फ्युनोरल होम्स पुगेँ कर्मदाईको अन्तिम संस्कारमा उपस्थित हुन अन्तिम शारीरिक दर्शन गर्न तर त्यहाँ पुगेपछि म अझ सोचमग्न भएँ एउटा जीवन कहाँ जन्मियो कहाँ हुर्कियो र कहाँ आएर विसर्जन भयो कसैलाई थाहा नहुने कस्तो अनिश्चित जीवन कर्मदाईको भौतिक शरीर मेसिनमा हालियो त्यो दागबत्ती दिने समय कत्रो रुहावासी भयो उक्त रुमपीडायुक्त रुवाई समवेदनाका भावमा बिहल थियो मैले उनकी श्रीमती र आमाको अनुहार हेर्नसम्म सकिनँ यो सब भइरहँदा मैले अञ्जुनालाई सम्झेँ उसको एउटा लाइक र कमेन्ट भन्ने विचार केलाएँ छि जिन्दगी एउटा लाइक र कमेन्टको भोको छ र कामना गरेँ यस्तो अकाल मृत्युको कसैलाई नपरोस् एक क्षण अघिको एउटा शरीर एक स्विचमा खरानी हुनु जिन्दगीको अस्तित्व जिन्दगीको मूल्य खै किन सम्झिँदैन मान्छे यस्तै सोच्दै घर फर्किएँ माथि बाथरुममा पसेर नुहाएँ मलाई काममा जान हतार थियो सिढीबाट हतारिँदै मूल ढोकामा आइपुग्दा वा ढोकामै वा ढोका उगार्दै भित्र पस्नुभयो उहाँका हातमा एक दर्जन चिट्ठीहरू थिए ती सबै आज आएका हुन् वा हो तर धेरैजसो विज्ञापन होला चिठीमा लेखिएको भाषा नबुझे पनि उहाँले सही अनुमान लगाउनु भयो राखिदिनुहोस् म बिहान हेर्छु दौडाउँदै म किचनमा पुगेँ आमा मलाई काममा लाने खाजा बनाउँदै हुनुहुन्थ्यो उहाँले मात्र हेर्दै भन्नुभयो कान्छी कर्मदाईको अन्तिमपल्ट जिउँदो रहँदा खिचेको फोटो कसैले फेसबुकमा हालेका छन् हेर्छस् उहाँले आफ्नै फेसबुकबाट उक्त तस्विर देखाउन लाग्नुभयो आँखाभरि कर्मदाईको शब घुमिरहँदा मेरो मन उक्त दृश्य हेर्न तानिन्छ रमेश छेत्री उनको साथीले हालेका रहेछन् कर्मदाईको मुस्सुक्क हाँसेर महलको एक्सलेटरमा खिचिएको उनको फोटो रहेछ यो हेर्दै बाबा खोक्दै सोफामा उल्टे पल्ट्नुभयो औषधि नियमित छ हप्ता दिन भयो उहाँलाई लागेको यो सुक्खा खोकीले पनि छाड्ने भएन एता आमा मेरो लन्च ब्याग प्याक गर्दै हुनुहुन्थ्यो म एकोरो एकहोरो हेरिरह सोच्न कर्म कर्मदायको यो मुस्कान आजबाट तस्बिरमा मात्र देख्न सकिन्छ मलाई अझै विश्वास लागेकै छैन लाग यहीँ शरीरको मलामी भएर फर्किएको छु मान्छे सुखमा राम्ररी नद्रुब्दै खरानी भएको छ यो मुस्कान आजदेखि मलाई बडो खल्लो महसुस भयो मनभरि समवेदना दिएँ तु के जाति मेरो लागि लेखिदिए त कान्छु आमाले भन्नुभएको उक्त कुरा तस्विरमा हार्दिक श्रद्धाञ्जली लेख्न किबोर्डमा टाइप गरे मेरो आँखामा अञ्जनाको कमेन्ट देखा पर्यो उसले अघि रिप लेख्न मान्छे काति स्वार्थी हुन्छ नामै माुख चाड फेद ढाल्ने भेटे काति काते रुख चाड भेटे काति भेटेका आदरणीय श्रोताहरू तपाईँहरूले साहित्यकार जेएन दाहालका कथा मार्च आठ र कर्मदायीको वाचन सुन्नुभयो आगामी हप्ता यस्तै फरक गद्य सामग्रीको साथमा उपस्थित हुनेछौ तपाईसँग पनि कार्यक्रम स्पर्शका लागि उपयुक्त कृतिहरू छन् त्यसै गद्य सामग्री छन् भने तपाईँले हामीलाई पठाउन सक्नुहुनेछ